आदरणीय दर्शक मानव हाम्रो स्टुडियोको दोलमा दिउँसोको ठिक साढे एक बतल बजिसकेको छ यो रेडियो फलानु पोखरेलबाट दुवै कान टालेर सत्य समाचार सुन्नुहोस् गोरु र ट्रकिस दुर्घटना काली नदीमा आग लागि अविरम वर्षा र बारी पहिरोले थुप्रै धनजनको नोक्सानी लामखुटेर साइकल यात्री बीच दोहोरो भिडन्त एक विदेशी राष्ट्रपतिको जिब्रो बोटलमा र पन्ध्र जनाको नेपाली टोली प्रस्तान स्याङ्गाको पुतली बजारबाट वालिङ तर्फ जाँदै गरेको ट्रक र वालिङबाट स्याङ्गा तर्फ आउँदै गरेको गोरू बीच एक्कासी ठोकिन पुग्दा ट्रकको डिजल पेट्रोल पोखिनका साथै गोरूको माथितिरका पूरे जाँत खस्नु पुगेको छ सो दुःख विरोधमा नेपाल सरकारले काठमाडौँमा राष्ट्रव्यापी लोक दोहोरी कार्यक्रमको आयोजना गर्ने भएको छ निर्णय बैराहरूद्वारा गरिनेछ पश्चिमाञ्चलबाट हाम्रा सहकर्मी साथी हर्क बहादुर लादिका पोइले जनाए अनुसार हिजो कुन बदमासले काली गण्डकीको पुच्छरबाट आगो लगाइदिँदा आसपासका जिल्लाहरूमा जाडो फैलिएको छ भने कैयौं माछाहरू कथाङ्रिएर स्वर्ग पुगेका छन् कैयौं घाइते बनेका छन् सो आगो नियन्त्रणका लागि भारत सरकारले करिब दस हजार लिटर मट्टीतेल हेलिकप्टरबाट छर्कन लगाएको छ भने साखरवासीले घर उधारेर खर लगी नदी किनारामा बिच्याएका छन् स्वर्गद्वारीमा पुगेका माछाको स्थिति अत्यन्तै चिन्ताजनक भएको बताएको छ सो स्थिति नियन्त्रणका लागि मृत्यु हुने माछाहरूलाई पश्चि माछा नइस सय सैतालिस क्षतिपूर्तिका साथै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचरार्थ भर्ना गरिएको छ भने घाइते माछाहरूलाई सेती नदीको पुलबाट लौमास भन्दै माथितिर खसारिएको छ भर्खरै प्राप्त समाचार अनुसार अविरल मुसलधारी वर्षाका कारण वायुमण्डलमा ठूलो आग लागि भएको छ र हवाई जहाज बाटो पहिरो गएको छ सो पहिरोमा परि धेरैजना खुसी भएका छन् सो खुसीले गदगद भई हात फुतुन च्यातिएर कामसम्म पुगेको जनाएको छ स्थिति असामान्य रहे पनि क्रमिक रूपमा बढ्दै जाने कुरा कोइरालाहरूले जनाएका छन् पहिरो पीडितहरू रुखको टुप्पामा बसी गुहार गुहार भन्दै डलाइरहेका छन् रक्सी छिट्टै माथि जानु तपाईँ हाम्रै गाउँ घरमा उब्जिएका कोदो मकै गहुँ आदि अन्नहरू सिनो जस्तै कुहाएर अत्यन्तै अगतिलो प्रविधिबाट तयार पारिएको रक्सी खानुहोस् र छिट्टै माथि जानुहोस् फाइदाहरू बुढो हुनै नपर्ने कुकुरले नटोप्ने घरमा चोर नलाग्ने र पैसा थन्क्याउने पीड़बाट मुक्त हाम्रा ग्राहकको ध्यानलाई मध्यनजर गर्दै विभिन्न पुरस्कार पनि राखिएको छ निन्द्रा नलाग्ने सान्तवना पुरस्कार मसान घाटमा एकवर शंख बजाउँदै लगिने व्यवस्था यो सुविधा समेलीदेखि सुन्तली हुँदै पुतलीको भट्टीसम्म लागू गरिएको एक छ एकैछिनको लामो व्यापारिक विश्रामपछि पुनः यहाँहरूलाई समाचारमा स्वागत छ मुर्ती भट्टारेर ढिलो गरी प्राप्त भएको समाचारमा कास्कीबाट हाम्रा संवाददाताका अनुसार विजया दशमीको उपलक्ष्यमा रमदै रमाउँदै सड़क छेउछाउमा रमाइरहेको लामखुट्टी र साइकलबीच पोखराको कुन्नी कुन मा जानी नजानी अचानक दुहोरो भएको छ सो भिडन्तमा परि लामखुट्टीको साढ़े तीनवटै आँखा भाँचिनुका तीन साथै साइकल यात्री साइकलबाट घोपिनु पुगेको छ केही लामखुट्टीहरूको मृत्यु हुने क्रम जारी छ भने घाइते लामखुट्टीलाई हतार हतार तेल तताएर खुर्सानीले झैँ पारिएको छ घटनाको यथार्थ विवरण जान्न नसके पनि छेउछाउमा छरिएर रहेका केराका भूत्लाबाट सो घटना घटेको हुन सक्ने अनुमान अमेरिकी अधिकारीहरूको रहेको छ विजया दशमीको सुखद अवसरमा घटेको यस दुखद घटनामा हामी सबै मर्माहत र शोका गुल भई खितका छोड़ी हाँस्न पुगेका छौं र सम्पूर्ण घाइते लामखुट्टेको छिटोभन्दा छिटो मृत्यु होस् र मृत्यु भइसकेकालाई विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ भनेर पीडित संघका अति असन्तुष्ट पक्षका महासचिव रमेश पोखरियाल ज्ञानी चिन्तन भावुक असफल आँसु सम्धि स्याङ्जा घायत निगमद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ अहिलेसम्म नाम खुल्न नसकेको ना देशको राष्ट्रपतिले दे हिजो साँझ तीन बजे बियर पिउँदा अचानक जिब्रो चिप्लिएर दुईवटै जिब्रो बियरको बोतलमा खस्नु पुगेको छ घटनाले देशभरि उग्र रूप लिएर सन्नाटा छ जिब्रोलाई यसै क्रममा नेपाल सरकारले करिब दुई जनाको शान्ति टोलीलाई गुलेली र मटेग्रा सहित घटनास्थल तर्फ पठाएको छ यस सम्बन्धमा मैले भर्खर मात्र नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री गिरिजा कोइरालासँग छोटो टेलिफोन वार्ता गरेको थिएन सर्वप्रथम त प्रधानमन्त्रीलाई हाम्रो समाचारमा स्वागत छ धन्यवाद प्रधानमन्त्रीज्यू जुन जु अहिले राष्ट्रपतिको घटना घट्यो यस सम्बन्धमा तपाई र तपाईँको पार्टीको धारणा के छ प्रश्न अत्यन्तै सजिलो र उत्तर कठिन लाग्यो जहाँसम्म यो समस्या हुनै नपर्ने थियो भएछ हामीले सुनिराखेका छौँ हेरिरहेका छौँ र हेरिरहन्छौँ कोइरालाजी त्यसबाहेक अरू प्रयास पनि हुँदैछन् कि कसो किन्नु नहुनु अब पार्टीको सभापति र प्रधानमन्त्रीको हैसियतले मैले हातहत्यार सहित दुई हजारजनाको शान्ति टोली पठाइसकेको छु र हाम्रा पार्टीका कार्यकर्ताले राष्ट्रपतिज्यूलाई सो बोतलमा बिरको लगाउन आग्रह गर्दै नेपालबाट जतिको बिरको उपहार पठाउनु भएको छ कोइराला जिउ यस घटनाले त नेपालमा नि असर पारेको छ नि हो पारेको छ त्यसैले नेपालभरिका सुनचाँदीका पसलमा छापा मारिएको छ 24 घंटा मदिरापान कार्यक्रम समय दिखा यूनिट तर्फ बात जानकारी बना ठूल धन को बीटो बोक घर फर्कने अभिलाषा सहित विदेश प्रस्थानी पन्द्रह जना को दुबई को राजधानी अबुधाबी आईपुगे पुगेको दिन चौविस घण्टासम्म खाना खान नपाउँदा ऊठ सुकेर न्याउरुक्क परेका टोली मध्येका टाटाबाठा साह्रै केही नजानेका लादा ठगनाथले भने विदेशमा बाबुआमालाई फड्काए जस्तो त रहेनछ विदेशमा आइसके पछिको दुख कष्ट अनि गरिदान्तले आफूलाई पछ्याइरहेको सोही टोलीका अर्का सदस्य सम्झी बताउँछन् सुन्नुहोस् वृद्ध बालक हराएको सूचना अग्लो अग्लो हञ्चो हजुर डुबलाएर साह्रै मोटो भएको गहुँ गोरु हाडी जस्तै कालो नाकमाथि जुङ्गाको देखि बसेको अस्सी वर्षीय मिना कुमारी नाम गरेको बिहे भइसके पनि कन्य वृद्ध बालक आफ्नै विस्तारामा सुतिरहेको अवस्थामा एक्कासी सपनामा हराइरहेको हुँदा फेला पार्नु हुने महानुभावले नजिकको स्वास्थ्य चौकी वा सुँगुरको घरमा बुझाइदिनुहोला भेटाउनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ पुरस्कारको लागि सिधै यमलोकमा सम्पर्क गर्नुहोला खेलकुदमा फुटबल यही आउँदो औंसी तिथिका राति सामाकोटमा राष्ट्रव्यापी फुटबल खेलको आयोजना गरिने भएको छ सो खेल सम्पूर्ण भागमा रहेका लुला रहे प्रतियोगीको रूपमा खेलाइनेछ गोल गर्ने टिमको लङ्गडालाई सामाकोटबाट पन्द्रतर्फ गोल दिइने योजना रहेको छ सो खेल हेर्नका लागि देश विदेशबाट अन्धाहरूको वेलो लाग्नेछ अब मौसम आज अधिराज्यपछि मौसम सफा रही पूर्वी तथा पश्चिमी नेपालका केही भागहरूमा घरपाला रक्सीको फाटफुट वर्षा हुन्छ राति घाम लाग्छ दिउँसो जुन लाग्छ नखाए भोग लाग्छ खाए पेट भरिन्छ कि त बाँचिन्छ कि त मरिन्छ सुन्दै हुनु समाचार पुरा भयो